सोभियत सङ्घको यात्रा हाम्रो ट्रेड युनियन काङ्ग्रेसको भारतीय ट्रेड युनियन काङ्ग्रेससँग राम्रो सम्बन्ध कायम भएको थियो विश्वका अरू देशका ट्रेड युनियनहरूसँग पनि हामीले सम्बन्ध बढाउँदै लगेका थियौँ सोभियत ट्रेड युनियन काङ्ग्रेसको निमन्त्रणामा तीनजना टोलीको नेतृत्व गर्दै म मस्को गएको थिएँ सोभियत ट्रेड युनियनले मस्कोमा विशेष प्रकारको कार्यक्रम राखेको थियो त्यसमा भारत श्रीलङ्का बङ्गलादेश पाकिस्तान लगायत विभिन्न मुलुकका ट्रेड युनियन काङ्ग्रेसका नेताहरूलाई बोलाइएको थियो हाम्रो पार्टी नेकपा मार्क्सवादीले सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीले लेखेको के पत्र मैले लगेको थिएँ पत्रमा हाम्रो पार्टीले नेपालको राजनीतिक स्थिति निर्दलीय निरङ्कुश फासिस्ट पञ्चायती व्यवस्थाको क्रियाकलाप र त्यसको विरोधमा देशमा उठेको आन्दोलनको चर्चा गरिएको थियो दुई पार्टीको एकीकरण भए नेकपा मार्क्सवादी बनेको र सबै पार्टीलाई समेटेर पञ्चायतको विरोधमा सशक्त आन्दोलनमा सुरु गर्न लागेको बेहोरा थियो मैले त्यो चिठी जुत्ताको तलुवाभित्र राखेर लगेको थिएँ मस्कोमा एकजना नेपाली मित्र कृष्णप्रसाद श्रेष्ठलाई भेटेँ उहाँको घर काठमाडौँको कालीमाटीमा रहेछ पढ्न रुस गएका बेला उहाँले त्यहीँ रुसी केटीसँग विवाह गरी घरझम गर्नुभएको रहेछ उहाँ त्यहीँको एउटा अन्तर्राष्ट्रिय प्रकाशनमा काम गर्नुहुँदो रहेछ उहाँ साह्रै भद्र मानिस लाग्यो मलाई उहाँको घरमा गइयो उहाँकी रुसी श्रीमती अतिनी मिलनसार हुनुहुन्थ्यो नेपाली र सी रगतको मिश्रण भएका दुई छोरा पनि एकदमै लक्का जवान भइसकेका रहेछन् उहाँको रुसका कम्युनिस्ट पार्टीका नेताहरूसँग राम्रो चिन्जान रहेछ उहाँले मलाई रेडकोपसँग परिचय गराइदिनु भयो मैले लगेको पार्टीको चिठी रेडकोभलाई दिएँ रेडकोभसँग चिन्जान भएपछि उहाँ आफ्नो दिनभरको काम सकेपछि धेरै पटक मलाई भेट्न म बसेको होटलमा आउने गर्नुहुन्थ्यो उहाँसँग धेरै लामो कुराकानी हुने गर्थ्यो रेडकोभले काठमाडौँको रुसी दूतावासमा सांस्कृतिक सहचारी भएर केही वर्ष काम गरिसक्नु भएको थियो उहाँलाई नेपालको विषयमा राम्रो जानकारी थियो हामीबीच नेपालको कम्युनिष्ट आन्दोलनको विषयमा र सोभियत रुसले विश्व कम्युनिष्ट आन्दोलनमा पुर्याएको सहयोगका बारेमा धेरै कुरा हुन्थे धेरै समयअघिसम्म सोभियत रुसको नेपाल नीति दिल्लीको आँखाबाट निर्धारण हुन्छ भन्ने गरिन्थ्यो काठमाडौँमा यस कुरोमा निकै चर्चा थियो टङ्कप्रसाद आचार्यले समेत हामीलाई दिल्लीको आँखाबाट हेर्नुभएन स्वतन्त्र रूपमा हेर्नुपर्छ भन्नुभएको थियो त्यही कुरोलाई सम्झेर होला रेटकोभले अहिले रुसी परराष्ट्र मन्त्रालयको निर्देशनमा काठमाडौँ रुसी दूतावासले वक्तव्य निकालेको छ त्यो वक्तव्य स्वतन्त्र प्रकारले निकालेका छौँ र त्यसको मस्यौदा मैले गरेको हुँ भन्नुभयो कुराको सिलसिलामा उहाँले भनेको एउटा कुरा मलाई घत लाग्यो उहाँले भन्नुभयो नेपालको कम्युनिष्ट आन्दोलनको लामो इतिहास छ यसक्रममा पुस्ता बितेको छ तपाईँ पुराना पुस्ताका नेताहरू सक्रिय हुनुहुन्छ सँगसँगै नया पुस्ता पनि आइरहेको छ उनीहरूले नेकपा माले चलाइरहेका छन् तपाईले प्रयास गरेर नयाँ पुस्ता र पुरानो पुस्तालाई एकै ठाउँमा ल्याउनुहोस् हेर्नुहोस् श्रीलङ्कामा पुरानो पुस्ताका कम्युनिस्टहरू हराए यो पनि विचार गरेर तपाईँले काम गर्नुहोस् गर्ने तपाईँहरूले हो मैले त एउटा प्राज्ञिकका रूपमा अध्ययन गरेको कुरा भनेको त्यो कुरा मैले काठमाडौँमा आएर मनमोहन दाजुलाई सुनाएको थिएँ पछि माले र मार्क्सवादी बीच एकीकरणका बेला मालेका नेताहरू मदन भण्डारी र माधव नेपाललाई पनि मैले यही कुरा सुनाएको थिएँ सोभियत ट्रेड युनियन काङ्ग्रेसले आयोजना गरेको कार्यक्रम अत्यन्तै समय दिनुपर्ने खालको थियो हामी दैनिक छ घण्टा ट्रेड युनियनको स्कुल विभागमा जानु त्यहाँ विभिन्न विषयका प्राध्यापक र प्रागिकहरू हामीलाई प्रशिक्षण दिन आउँथे एकजना सोभियत सङ्घका तत्कालीन महासचिव तथा राष्ट्रपति गोर्वाचोपका सल्लाहकार पनि थिए हामी र उसमा पैँतिस दिन बस्यौँ तर घुम्न पाएनौँ फुर्सदका बेला बिहान बेलुकी मस्को सहर घुम्थ्यौँ एकपटक कार्यक्रम सकेपछि बिदा हुनुभन्दा अगाडि हामीलाई भोलगा नदी किनारमा अवस्थित कस्तो नोभा भन्ने सानो गाउँले बजारमा लगियो त्यस ठाउँमा हामी दुई दिन बस्यौँ असाध्यै चिसो ठाउँ रहेछ त्यहाँका मेयरलाई मैले तपाईँहरूको सबैभन्दा ठुलो समस्या के हो भनेर सोद्धा उनले झ्याट्ट भनिहालेँ चिसो जाडोमा त तापक्रम माइनस चालिस पैँतालिस डिग्रीसम्म पुग्दो रहेछ पोस्ता नभए हामी बसबाट गएका थियौँ फर्कने समयमा बाटोमा हिउँ पर्न थाल्यो मैले त्यस बेलासम्म हिउँ परिरहेको दृश्य देखेको थिएन अचानक तापक्रम कम भयो रुईको भुवा जस्तो हिउँ आकाशमा सरर र झर्दै जाँदो रहेछ र रुख खेत सोप्दै जाने रहेछ केही समयमा बाटोको दुवैतिर रुख र खेत सेतै भयो हिउँ परिरहेको दृश्य निकै मनमोहक पो हुँदोरहेछ हाम्रो जस्तो खेतमा आली लगाउने चलन रहेनछ गहुँसरी हिउँले सोप्छ हिउँ पग्लदै जान्छ हिउँ हराउँदै जाँदा गहुँका हरिया टुसाहरू हर र खेतभरि रहेछन् हिउँले नै सिँचाइको काम गर्दोरहेछ मस्को कार्यक्रममा प्रत्येक दिन हामीलाई विविध विषयमा प्रशिक्षण दिएर विद्वानहरू आउँथे त्यस प्रशिक्षणका क्रममा त कति प्राध्यापकहरूले त स्पष्ट कुरा गर्थे एकजना बुढा प्राध्यापक थिए उनले रुसमा बुद्धिजीवीहरूलाई कुनै ठाउँ नभएको कुरा बताए उनले भने हेर्नुहोस् म पेरिसको प्रख्यात विश्वविद्यालय सबुदाको अतिथि प्राध्यापक हुँ त्यहाँका प्राध्यापकले हामीले भन्दा बिस गुणा बढी तल पाउँछन् सबोदा विश्वविद्यालयको प्राध्यापक भएको भए मेरो जीवन आज कति सुखद हुन्थ्यो हु। तर अहिले यो दुर्गति भोगिरहेको छु उनले रुसका कल कारखानाहरू रु घाटामा गइरहेको र कतिपय बन्द भइरहेको कुरा पनि बताए अर्का प्राध्यापकले आफ्नो आमदानी नभएकाले दोस्रो सन्तान जन्माउन नपाएको र आफूसँग दुईजोर सुट पनि नभएको कुरा भने उनले सोभियत कम्युनिस्ट पार्टी रुसी जनताबाट टाढा हुँदै गइरहेको छ हामी त असन्तुष्ट छौँ भने यस्तै प्रकारले अर्का प्राध्यापकले रूसी अर्थतन्त्रमा आएको राज सांस्कृतिक क्षेत्रमा देखिएको रास र जनतामा सोभियत पार्टी पार्टीप्रति वितृष्ठाको कुरा गरेर रूसी जनताका लागि उपभोग्य सामान दुर्लभ बनाएको चर्चा गरे एकजना महिला प्राध्यापकले पनि त्यस्तै कुराको चित्रण गरिन् उनले भनिन् हेर्नुहोस् रुसको दुई पुस्ताले सुखद साम्यवादी समाजमा हाम्रा छोरा नाति बस्न पाउँछन् भन्ने कल्पनामा जीवनभर त्याग र दुःख गरे तर हामी तेस्रो पुस्तालाई के भयो हामीले के पायौँ उनले हृदयविदारक कुरा राखिन् अनि मैले उनलाई सोधेँ साम्यवाद सा। सा। के हो त उनले बडो मार्मिक कुरा भनिन् जुन कुरा साठी सत्तरी वर्ष सपना मात्र रह्यो यो वास्तवमा सपना नै रहेछ साम्यवाद कहिले विपना नहुने रहेछ एकपटकमा एउटा पसलको नजिकै उभिरहेको थिएँ त्यहाँ सामान किन्नेहरूको भिड थियो त्यसै बिच एकजना मान्छे हातमा रातो कार्ड लिएर आयो त्यो रातो कार्ड देखाएपछि किन्न बसेका सर्वसाधारणले बाटो छाडिदिनु पर्ने रहेछ त्यो रातो कार्ड बोल्सेभिक पार्टीको सदस्यको रहेको कुनै पनि पसलमा सामान किन्नु पर्यो भने कार्ड भएपछि सामान किन्ने बेलामा लाइनमा बस्नै नपर्ने रहेछ मैले आफ्नै आँखाले यो दृश्य देखेँ अघि सोभियत कम्युनिस्ट पार्टीका केन्द्रीय समितिका सदस्यहरूका लागि त विशेष पसल नै हुँदो रहेछन् हामीले ट्रेड युनियनको होटलमा राखिएको थियो त्यो होटल भर्खरै बनेको रहेछ लिडमा सोभियत युनियनका नेताहरू तलमाथि गरिरहेको अवस्थामा अरू मान्छे त्यसमा चढ्न नपाउने रहेछन् यस्तो असमानता आफैले देखेँ एकपटक घुम्न जाँदा मैले एउटा लामो लाइनमा मान्छेहरू बसेको देखेँ एउटा कुरा रुसमा के रहेछ भने बसमा चढ्दा होस् या अन्य कुनै ठाउँमा मान्छेहरू आफै लाइनमा बस्दा रहेछन् एक आपसमा हान्ताप नगर्ने चलन रहेछ यो असाध्यै राम्रो सामाजिक बानी हो भन्ने मलाई लाग्यो त्यो लामो लाइन बस चढ्नका लागि हो कि के लागि हो भनेर मैले डोबासेलाई सोधेँ उनले त्यहाँ भर्खरै भारतबाट बाटा बार कम्पनीको जुत्ता आएको छ त्यही किन्नका लागि हो भने अनि मलाई हाँसो उठ्यो र हाँस्दै भने यस्तो बाटाको जुत्ता किन्न त हाम्रो देशको राजधानी काठमाडौँमा होइन मेरो आफ्नो घर भएको सहर विराटनगरमा पनि होइन एउटा गाउँले रङ्गेली बजारमा पनि लाइन लाग्नु पर्दैन त्यहाँ उपभोग्य वस्तुहरूको अत्यन्त अभाव रहेछ चिनिया कलम आएको थाहा पाएपछि त मानिसहरू काम छोडेर पनि लाइनमा बस्दा रहेछन् हामीसँगै गएका भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीसँग सम्बन्धित एकजना बुढो नेताले मसँग कुरा गर्दा भने अधिकारीजी यो कस्तो तमासामा आइयो जहाँ चढाएर ल्याए यत्रो ठूलो होटलमा राखेका छन् दिनभर आफ्नै नराम्रा कुरा सुनाउँछन् यसरी त्यहाँका मानिसहरू प्रष्टभाषामा आफ्नो सामाजिक विकृति र विसङ्गति सुनाउँथे सोभियत मोडलको समाजवादमा बुद्धिजीवीहरू निकै असन्तुष्ट रहेको पाए सोभियत कम्युनिस्ट पार्टीको गलत नीतिले गर्दा समाजवाद र साम्यवादप्रति नै आस्था हराएको पाएँ एकपटक बाहिर घुम्दा सडक बढार्ने महिलाले ठूलो कुचु लिएर रुखबाट खसेका पात कसिङ्गर बढार्दै थिएन् दोबासे मार्फत उनलाई कति पढ्नु भएको छ भनी सोधे उनले बाह्र कक्षा त हामी कहाँ अनिवार्य पढ्नुपर्छ त्यही बाह्र कक्षा पढेकी छु र अहिले काममा लागेकी छु भनिन् तपाईँका कति सन्तान छन् भनेर सोधे उनले दुई छोरी छन् दुवै छोरी र ज्वाई इन्जिनियर छन् एक पटक अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले भनेको समझे। रुसको तुलनामा अमेरिकामा इन्जिनियर र प्राविधिकहरू एक तिहाई पनि छैनन् शिक्षा क्षेत्रमा सोभियत रुसले असाधारण प्रगति गरेको रहेछ मलाई सोभियत यात्राको अझै पनि दुईवटा घटनाको याद आउँछ एकपटक हामी त्यहाँको एउटा छाला कारखाना हेर्न गयौँ त्यो कारखानामा छालाका जुत्ता पेटी ओभरकोट महिलाहरूका लागि झोला लगायतका सामान बन्दा रहेछन् मैले त्यहाँको कारखानाका प्रमुखलाई सोधेँ यसको लागत कति हो उनी एकछिन हर्मलले मैले प्रश्न बुझेनन् कि भनेर दोबासेलाई भन्न लगाएँ वास्तवमा उनलाई नै त्यसको लागत कति पर्छ भन्नेबारे केही थाहा रहेनछ उनले भने हामी विभिन्न देशबाट छाला मगाउँछौ मस्कोले छाला पठाउँछ मस्कोकै अर्को निकायले यो सामान यति यति परिणाममा तयार गर्नु भन्ने आदेश पठाउँछ अनि हामी त्यही आदेशअनुसार सामान तयार पारी पठाउँछौँ हाम्रो तलब पनि मस्को अर्को निकायले पठाउँछ यहाँ त के देखियो भने त्यहाँका व्यवस्थापकदेखि कर्मचारीसम्म राजाको काम कहिले घाम भने जस्तो रहेछ उनीहरूलाई आफूले बनाएको माल बिक्छ बिग्दैन भीक उपभोक्ताले मन पराउँछन् पराउँदैनन् कतिमा बिक्छ यस्ता कुरामा कुनै सरोकार रहेनछ त्यहाँ अत्यधिक केन्द्रीकृत योजना रहेछ अर्को घटना धेरै पटक हामीले रुसी अधिकारीहरूलाई हामीलाई तपाईँहरूका ट्रेड युनियन काङ्ग्रेसका नेताहरूसँग भेटाइदिनुहोस् भनेर अनुरोध गरेका थियौँ उहाँहरू हुन्छ हुन्छ भन्ने तर कहिले पनि नभेटाउने ट्रेड युनियनका विषयमा विद्वतापूर्ण भाषण सुन्न पाइन्छ तर ट्रेड युनियन काङ्ग्रेसका नेताहरूलाई भेट्न पाइँदैन हामीले धेरै ढिपी गऱ्यौँ हामीले हामी पसेको होटल नजिकै रुसको प्रसिद्ध भोलगा गाडी बनाउने कारखाना छ त्यहाँ मजदुरहरू छन् तिनीहरूसँग त भेटाउनुहोस् भन्यौँ एक दिन साँझपको दुईजना केटाहरू र दुईजना केटी गरी चारजना भर्खरका युवा युवतीलाई हामी को कोठामा लिएर आए उनीहरूसँग कुरा गऱ्यौँ ट्रेड युनियनका विषयमा सोध्यौँ उनीहरूलाई जे सोधे पनि केही थाहा छैन मात्र भन्छन् ट्रेड युनियनका सदस्य भनेर ल्याइएका मान्छेलाई ट्रेड युनियनका बारेमा सोद्धा केही थाहा नभएको बताउँछन् तपाईँहरू के चाहनुहुन्छ भन्ने हाम्रो प्रश्नको उत्तरमा उनीहरूले शान्ति चाहन्छौ भने उनीहरूले कुरा गर्दा पनि लाज मानेर कुराकानी गर्न आनाकानी गरे उनीहरू ट्रेड युनियनका बारेमा केही जानकारी नपाउँदा हामी खिन्न भयौँ लेनिनको नेतृत्वमा क्रान्ति सम्पन्न भएको सत्तरी वर्ष पुगिसक्दा पनि त्यहाँका मजदुरहरूमा जागृति छैन फुर्ती छैन कुनै चिन्तन छैन उनीहरूमा समाजलाई कसरी अगाडि बढाउने भन्ने कुनै दृष्टिकोण कुन पाइँदैन धेरै अघि खुच्चेपले सोभियत कम्युनिस्ट पार्टीको महाधिवेशनमा अब हामी साम्यवादको दैलोमा पुगेका छौँ भनेको थिएँ तर साम्यवादको दैलोमा पुगेको रुसका मजदुरको यस्तो अवस्था देख्दा मलाई बहुतै दुःख लाग्यो त्यहाँ प्राध्यापक र बुद्धिजीवीहरूसँग कुरा गर्दा थाहा भयो पाँच सात लाख कारखाना धेरै पुराना भएछन् कारखानाहरू पुराना भए मेसिनहरू थोत्रा भए आधुनिकीकरण गर्ने कुरै थिएन यसकारण कारखानाहरू घाटाम गई बन्द भइरहेका रहेछन् मैले दर्शनशास्त्रबारे कक्षा दिन आएका एकजना बुढा प्राध्यापकलाई मेरो जिज्ञासा मेटाइदिन भने उनले के भन्नुहोस् तपाईँको जिज्ञासा भने मैले भने मानिस सामाजिक प्राणी हो ऊ समाजमा बस्छ त्यहीँ हुर्कन्छ र बढ्छ मानिसमा चेतना छ र प्रत्येक मानिसको विशिष्ट स्वभाव आचरण र वानी बेहोरा हुन्छ त्यसकारण मानिसमा विविधता पाइन्छ मानिसले विविधता रुचाउँछ पश्चिममा पुँजीवादी देशहरूले राजनीतिक दलहरूको निर्माण गरे र राजनीतिक प्रतिस्पर्धा सुरु गरे उनीहरूको व्यवस्था चलाउन यसले निकै मद्दत गरेको छ पुँजीवादी व्यवस्था चलेको छ फरक मत पनि आएको छ प्रतिस्पर्धा पनि भइरहेको छ विभिन्न मतले चलखेल गरिरहेका छन् विरोध भइरहेको छ तैपनि पुँजीवादी व्यवस्था चलिरहेको छ तपाईँहरूका समाजवाद कायम भएको पनि सात दशक भइसकेको छ तपाईँहरूलाई ठुलो अनुभव छ तपाईँहरूको समाजवादमा मानिसहरूको यो विविधताको स्वभाव अनुसारका विचार प्रस्फुट हुन दिन सक्नु समाजवादमा विभिन्न विचारले खुल्ला चलखेल गर्ने संयन्त्रको निर्माण गर्न सक्नु समाजवादलाई नै सुदृढ गर्न प्रतिस्पर्धा र यसलाई अझै उन्नति समृद्धितिर लम्काउन विभिन्न विचारको चलखेल गर्ने वातावरण किन दिन सकिएन केही बेर घोरिएर बुढा प्राध्यापकले निकै छोटो जवाफ दिए हाम्रो इतिहासको दुःखद पाटो यही हो कि हामीले अर्को लेनिन जन्माउन सकेनौँ उनको यो एक लाइनको उत्तरले धेरै कुरा भनिरहेको थियो लेनिनले रुसमा अक्टोबर क्रान्ति गर्दा मार्क्स र एङ्गेल्सका सिद्धान्तलाई सृजनात्मक विकास गरेर क्रान्ति सफल पार्नुभएको थियो आफ्नो असाधारण प्रतिभाका कारणले नै लेनिनले सत्तामा आएको एक डेढ वर्षमै सोभियत रुसको आर्थिक अवस्था बुझेर नयाँ आर्थिक नीति ल्याउनुभएको थियो तर त्यसपछि सोभियत रुसको नेतृत्वमा त्यस्तो सृजनशील व्यक्ति आएन भनेर उनले भन्न खोजेका थिए अक्टोबर क्रांति पति सोवियत रूस में युगांतकारी ठूला परिवर्तन भे ती परिवर्तन ने रूसी समाज में आमूल परिवर्तन गये यह पृथ्वी पैलोपटक सबला निःशुल्क शिक्षा स्वास्थ्य सेवा संविधान में उल्लेख करी सोवियत नागरिक रोजगारी ग्यारेन्टी मजदूर वर्ष को एकपटक आराम कर स्वास्थ्य सेंटोरियम व्यवस्था महिला और पुरुष को विभेद का सबई आदि कुछ व्यवस्था करी वास्तविक नौलो सृजना इस ब्रिटिश लेबर पार्टी अध्यक्ष समेत भाग राजनीतिशास्त्र विश्वविख्यात विद्वान हेरााल्ड जे लास्कले पश्चिमी समाज लुट्दैछ सोभियत रुसमा नयाँ समाजको उदय भइरहेको छ भनी प्रशंसा गरेका थिए सोभियत रुसमा आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रमा ठुल्ठुला उपलब्धि भएका थिए समाजले काँचुली फेरेको थियो नयाँ समाज बनेको थियो तर नयाँ समाजमा नया समाज नयाँ नयाँ समस्या जन्मिरहेका थिए नयाँ सम्भावना पनि देखा परिरहेका थिए नयाँ धरातलमा उभिएर यी समस्याको समाधान र नयाँ सम्भावनाको उपयोग गरी समाजलाई अघि बढाउने कुराको खाँचो थियो यसले समाजलाई अघि बढाउन मद्दत मिल्थ्यो तर त्यस्तो हुन सकेन समाजमा विकृति र विसङ्गति आयो ओहीँ पुरानो कुरा गर्ने परम्परा रह्यो यही कुरोलाई वृद्ध प्राध्यापकले उजागर गर्न खोजेका थिए म पैँतिस दिन सोभियत रुसमा बस्दा प्राय मस्कोमै बसेँ त्यसैले मैले रुस घुमेको छैन भने पनि हुन्छ तर सोभियत रुस ठूलो परिवर्तनतर्फ उन्मुख भइरहेको अवस्थामा पुगेको थिएँ त्यति बेला त्यहाँ आर्थिक समस्या गम्भीर भएका थिए मेसिन सबै पुराना भएका थिए र तिनीहरूको आधुनिकीकरण हुन सकेको थिएन तेल निकाल्ने मेसिन यति पुरानो रहेछ कि त्यसभन्दा रोमानियाको मेसिन धेरै आधुनिक रहेछ बौद्धिक समुदाय असन्तुष्ट थियो किसान मजदुर पार्टीबाट पर भइरहेका थिए आम जनसमुदायको जीवनस्तरमा सुधार भएको थिएन सामाजिक विकृति बढ़िरहेका थिए त्यसबेला मानिसहरू कति मुरमुरिएका रहेछन् भने ट्रकका ड्राइभरहरूले असन्तुष्टिका कारण सामूहिक खेतमा छर्न पठाएको मल खोलामा फालिदिएका थिए मिखाल गोर्माचोपले पेरेस ताइका र ग्लासनोसको सिद्धान्त प्रतिपादन गरेका थिए उनले आधुनिकीकरणको कुरा उठाइरहेका थिए उनी चालक सिटमा बसिरहँदा कहिले सहकारीको कुरा गर्थे त कहिले के कुरा गर्थे तर परिस्थिति उनको नियन्त्रणमा थिएन कर्मचारीहरूले उनलाई सहयोग गरिरहेका थिएनन् उनले गाडीको क्लज र ब्रेक सँगसँगै थिच्न खोजे जस्तो देखिन्थ्यो रुसको कम्युनिस्ट पार्टीको पोलिट ब्युरोमा विपक्षी दल खोल्न दिने विषयमा चर्चा आयो भन्ने सुनिन्थ्यो मैले देखेका यी सबै कुरा मनमोहन दाजु साहना र मार्क्सवादी पार्टीका अरू नेताहरूलाई बताउँदै भनेको थिएँ रुसमा कम्युनिष्ट पार्टीको सरकार कुनै पनि बेला ढल्न सक्छ रुसमा मैले के देखेँ भने त्यहाँ समाजवाद आएकै रहेनछ पुरानो समाज भत्काइयो नयाँ जग बसालियो तर त्यसमाथि समाजवादको समृद्ध भवन निर्माण भएको रहेनछ समाजवाद भनेको त उत्पादनका साधनमा समाजको स्वामित्व र समाजिकरण हो भौतिक समृद्धि र सांस्कृतिक उत्थान माथि उड्दै जाने हो त्यसै अनुरूप आम जनसमुदायको जीवनस्तर माथि उड्दै जाने हो समाजमा सौहार्द सद्भाव र सहयोगको वातावरण बन्दै गई मानिसहरूमा सामाजिक सद्भावना बढ्दै जानु हो खुल्ला र पारदर्शी समाज हरेक मानिसले कुनै किसिमको अवरोध नभई आफ्नो प्रतिभाको प्रस्फुटन गर्न पाउने र समाजलाई अघि बढाउन विभिन्न विचारले चलखेल गराउन पाउने उन्नतशील प्रजातान्त्रिक व्यवस्था हो यस्तो व्यवस्थामा समाजको भूमिका प्रखर हुँदै जान्छ राज्यको भूमिका घट्दै जान्छ समाजले विभिन्न भी सामाजिक संयन्त्र निर्माण गरी सार्वजनिक कामको सञ्चालन नियन्त्रण र सुपरिवेक्षण गर्छ त्यस्तै रूपमा राज्यको भूमिका खुम्चिँदै जान्छ राज्यको भूमिका घट्दै जाने र समाजको भूमिका बढ्दै जाने क्रम सुरु हुन्छ एउटा देशमा समाजवाद निर्माण गर्दा स्वाभाविक रूपमा विदेशी हस्तक्षेपको खतरा विद्यमान हुने हुनाले विदेशी आक्रमण र हस्तक्षेप रोक्न तथा समाजलाई संरक्षण गर्न राज्यको भूमिका रहन्छ तर आन्तरिक रूपमा राज्यको भूमिका कम गर्ने र समाजको भूमिका बढाउँदै जाने हो रुसमा भने त्यस्तो देखिएन रुसमा स्रोत साधनमाथि समाजको होइन राज्यको स्वामित्व थियो राज्यसँग अपार स्रोत साधन थियो राज्यमा कम्युनिष्ट पार्टीको वर्चस्व थियो कर्मचारी तन्त्र थियो सोभियत सङ्घले कम्युनिष्ट पार्टीको नेतृत्व स्वीकार गरेको थियो अरू पार्टीको अस्तित्व थिएन फरक मात्र स्वतन्त्र विचार आउने ठाउँ नै थिएन कम्युनिस्ट पार्टीको त्यो पनि पार्टी, पार्टी नेतृत्वको विचार मात्र प्रचार हुन्थ्यो सोभियत राज्य स्थापना भएको सुरु सुरुको वर्षमा आएको व्यापक सुधारले आम जनसमुदायमा उत्साह उमङ्ग ल्याएको थियो तर त्यो धेरै टिक्न सकेन पछिका दिनमा त आम जनसमुदायको जीवनस्तरमा सुधार आउन सकेन वरपरका पुँजीवादी देशका जनताको जीवनस्तरमा ठूलो सुधार आयो कम्युनिस्ट शासनमा रुसी जनताले त्यो देख्न पाएनन् एकपटक हाम्रो पार्टीको केन्द्रीय लेखा परीक्षण कमिटिका सभापति प्रमेश हमारले भन्नुहुन्थ्यो हामीले कल्पना गरेको समाजवादमा आम जनसमुदायको जीवनस्तर माथि उठेको र सुख समृद्धि बढ़िरहेको मैले रुसमा देख्न पाइनँ बरु यो कुरा मैले स्कान्डेबियन देशहरू स्विडेन नर्वे डेनमार्कमा देखेँ रुसमा एकजना प्राध्यापकले सुनाउँथे सोभियत कम्युनिस्ट पार्टीको पलित केही निर्णय गरेपछि त्यसको एक कपी सबै ठाउँमा पुर्याउने चलन रहेछ शिक्षण संस्था कल कारखाना लगायत यावत ठाउँमा त्यहाँका प्रमुखले त्यो निर्णय सुनाउँदा रहेछन् सबैले त्यो सुन्दा रहेछन् र काम सकिँदो रहेछ न समर्थनमा ताली नविरोधको कुरा सोभियत संसदमा गोरबाचो भएपछि अहिले आलोचना सुन्न पाइएको थियो अघि दशकौँसम्म ताली पिति समर्थन गर्ने वा सुन्ने काम मात्र हुन्थ्यो यस्तो बन्द समाज थियो रुसमा त्यहाँ पारदर्शिता थिएन प्रतिस्पर्धा थिएन देशमा कहाँ के भइरहेछ कसैलाई थाहा हुँदैनथ्यो रुसका उद्योग कल कारखानाहरू आधुनिकीकरण हुन सकेका थिएनन् सोभियत व्यवस्थामा खिया लाग्यो सोभियत कम्युनिस्ट पार्टीको उन्नाइसौँ महाधिवेशनमा ख्रुसेबले स्टालिनको व्यक्ति पूजाको आलोचना गरेका थिए र स्टालिनलाई दोषी देखाएका थिए त्यही कुरामा इटालियन कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव त्योग लियातीले प्रश्न उठाएका थिए के स्टालिन एकजनाको मात्र दोष हो वा सोभियत समाजवादी व्यवस्थाकै दोष हो त्यसबेला यस कुरालाई गम्भीरतापूर्वक लिएन वास्तवमा सोभियत समाजवादी व्यवस्थामै गम्भीर त्रुटि थियो जसले गर्दा अन्तमा सोभियत रुस ढल्यो रुस चिन लगायत समाजवादी देशहरूका अनुभवबाट मलाई के लागेको छ भने पुरानो समाज भक्तिएपछि नयाँ समाज निर्माण गर्ने सङ्क्रमणकार लामो अवधिको हुनुपर्दो रहेछ यही सङ्क्रमणकालमा उत्पादनका साधनको भरपूर उपयोग गरी उत्पादन र उत्पादकत्व उत्पाद बढाउने उच्च स्तरको भौतिक समृद्धि हासिल गर्ने सांस्कृतिक उत्थान गर्ने आम जनताको जीवनस्तर माथि उठाउँदै खुसियाली ल्याउने र जनसमुदायको सक्रिय सहभागितामा नयाँ समाज निर्माण गर्नेतर्फ लम्कनु पर्ने रहेछ लेनिन लेनिनपछिका सोभियत कम्युनिस्ट नेताहरूले समयमा बुद्धि पुर्याई समयाकूल चल्न नसक्दा मानव जातिलाई नै अपूर्णीय क्षति भयो सोभियत मोडलको समाजवाद विफल भयो सोभियत रुस एक रहन सकेन देश नै टुक्रियो लामो समयसम्म पश्चिम बङ्गालका मुख्यमन्त्री रहनुभएका भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका नेता ज्योति बसुले सोभियत सङ्घको विघटनमा दुःख मान्दै भन्नुभयो अब फेरि सोभियत सङ्घ कहाँ बन्छ र आधुनिक सिङ्गापुर बनाउने लि क्वान युले भने सोभियत सङ्घको विघटनले विश्वको सन्तुलन भत्काइदियो विश्व कम्युनिष्ट आन्दोलनलाई ठुलो चोट पार्यो हामीले ट्रेड युनियन काङ्ग्रेसका क्रियाकलाप निकै बढाइरहेका थियौँ दिल्लीमा भारतीय कम्युनिस्ट पार्टीसँग आबद्ध भएको ट्रेड युनियन काङ्ग्रेसले का का दक्षिण एसियाका ट्रेड युनियनहरूका बीचमा छलफल कार्यक्रम राखेको थियो त्यहाँ मैले नेपालको ट्रेड युनियन आन्दोलनबारे प्रतिवेदन प्रस्तुत गरेको थिएँ अङ्ग्रेजीमा रहेको त्यो प्रतिवेदन सुनेपछि भारतीय कम्युनिस्ट पार्टीसँग नजिक रहेको ट्रेड युनियनका नेताले मेरो प्रतिवेदनलाई उठेर समर्थन गर्दै आजसम्म नेपालबाट ट्रेड युनियनका बारेमा यति राम्रो प्रतिवेदन पाएका थिएनौँ भने त्यस बैठकमा भारतीय कम्युनिस्ट पार्टीका महासचिवले मस्को जादा गोरबा चोपसँग गरेको कुरा सविस्तार सुनाउनु भएको थियो हाम्रो तिन दिनको कार्यक्रम निकै राम्रो भयो मैले काठमाडौँमा आएर मौरी पालन सङ्घका अध्यक्ष इन्जिनियर ईश्वर शर्मालाई यो कुरा सुनाउँदा उनले मैले पनि तपाईँको प्रतिवेदन बनाउँदा सहयोग गरेको थिएँ र पो राम्रो भयो भनेर ठट्टा गर्थे हामीले मजदुर सङ्घर्षलाई अगाडि बढाउने योजना बनायो त्यस्ताका केही खुकुलो अवस्था थियो माले र चौमका नेताहरू भूमिगत हुनुहुन्थ्यो अरू प्राय सबै नेताहरू खुल्ला नै थियौँ पार्टी बैठक गोप्य हुन्थ्यो हिराइडुलाई खुल्ला हुन्थ्यो अखबारमा हु। मनमोहन लगायतका नेताहरूको वक्तव्य आइरहन्थ्यो